श्रोता वृन्दहरू स्वागत छ नेपाली 621 कथा समयदेखि भने साहित्यकार रिता ठकुरीज्यूको काकालको तिर्खा भन्ने उपन्यास वाचन गरिरहेको छ आज भने यसको आठौं भाग रहेको छोकियो आफ्नो सानो ब्याग र लट्ठी अनि गरौं मन लिएर प्रवेश कल्पनाको होटलभित्र पस्यो काउन्टरमा बसिरहेकी कल्पना छक्कै पर्दै भनी प्रवेश तिमी आइपुग्यौ प्रभा चाहिँ खोइ त के प्रभाव आउन मानिन प्रवेशले गम्भीर भावमा जवाफ दियो कल्पना अब प्रभालाई म कहिले पनि साथमा लिएर आउन सक्दिन प्रभा मेरो जीवनबाट सधैँ सधैँका निम्ति टाढा भएकी छ कथा धेरै लामो छ कल्पना म पछिबाट भन्नुलाई है आज त म धेरै थाकेको पनि छु कल्पना बिरे दाजु गएर प्रवेशको कोठा सफा गरिदिनु ल सिरक सिरानी र बेडसीटहरू सबै चेन्ज गरिदिनुहोस् कोल्ड ड्रिंक्स चिया कफी के खाने प्रवेश भोक पनि त लागिसक्यो होला बाबाआमाले त गान्तोक आउन दिएका थिएनन् होइन कल्पनाले मुटुभित्रकै कुरा सोधी कोल्ड ड्रिंक्स दिनु भोक त छैन तिर्खा लागिरहेको छ प्रवेशले अझ कुरा बुबा मुमाले त एक्लौती छोरालाई बाहिर गएर त कहाँ बस्न दिनुहुन्छ र म तिमीलाई भुल्न सकिन कान्तोकलाई बिर्सन सकिन बस यसैले म यहाँ आइपुगे कल्पना मेरो पुनरागमनमा दुखी त छैन होला नि दुखी छु नि तिमीले प्रभालाई साथै नलाएकोमा मैले तिमीहरूको बिहेका निम्ति सबै इन्तजाम गरिसकेकी थिए नानीका निम्ति पनि आवश्यक लुगाफाटहरू किनिसकेको थिए तिमी एक्लै आएको देखेर दुःख पनि लाग्यो फेरि तिम्रो सान्ध्र खुशी पनि छु कोठा सफा सुग्घर गरिसकेपछि बिरे फेरी देखा पर्यो बिरे दाजु पहिला प्रवेश सरलाई कोल्ड ड्रिंक्स दिनुहोस् त्यसपछि किचनमा गएर खानाको के कस्तो तयारी गर्नुहुँदैछ हेरेर आउनुहोस् प्रवेशलाई कोल्ड ड्रिंक्स दिएर बिरे भान्सा कोठातिर लाग्यो कल्पनाले फेरि प्रवेशलाई सोधे किन प्रभालाई नलिएको प्रभा गान्तोक आउन मानिन यतिका दिन पश्चात प्रभाले तिमीलाई देख्दा कति खुसी भयो होली प्रवेशलाई कल्पनाको एउटै पनि उत्तर नदी बसेको देखेर कल्पनाले फेरि सोधे होइन प्रवेश प्रभालाई छोडेर आउँदा त तिम्रो साथ नै गयो कि कसो किन यसरी चुपचाप बसेको केही क्षणपछि प्रवेशले कल्पनालाई आफूसँग बितेका घटनाहरू भन्न थाल्यो कल्पना मेरो प्रभाव अब कसैकी भइसके प्रवेशको यस्तो अप्रत्याशित कुरा सुनेर कल्पना छक्क परि होइन प्रवेश के भनेको तिमीलाई यस्तो तिम्रो प्रभाव कसरी अर्काकी हुन सकेकी त प्रभाले तिमीलाई धोका दिए कि कल्पना प्रभाले मलाई धोका दिएकी कि होइन प्रभाले मलाई अन्तिम क्षणसम्म पर्खिदिएकै हो म समयमा पुग्न नसक्दा विचारी प्रभालाई गाउँ समाजको अघि आफ्नो इज्जत बचाउने बाध्यता आइपर्यो प्रभाको विरूद्धमा दिनरात गाउँ समाजले ढोल पेट्न थालेपछि अनि प्रभाको छायासम्म पनि मन नपराउने मेरो आफ्नै मुमा बुबाको शक्ति र पैसाले तयार पारिएको सुनियोजित चक्रव्यूहमा परेर प्रभाले धने भन्ने एउटा गरीब केटासँग बिहे गर्नु परेछ मैले मेरो आफ्नै बोबाको मुखबाट यस्ता कुराहरू सुने कल्पना अहिले प्रभार र नेपाल गएछन् भन्दा भन्दै प्रवेशको कण्ठरूद्ध अनि आँखा आँसु सरी भयो यो चक्रचना गर्ने पनि अरू कोही नभएरै मेरै मुमाबुबा हो भन्दा तिमीलाई विश्वास पनि नलाग्ला तर यसमा वास्तविकतालाई लुकाएर अरूलाई पनि नजानिदो प्रकारले संलग्न गराइएको रहेछ चा। विचारहरूले चालै पाएनन् प्रवेशले आफ्नो मनभित्र लागेका कुराहरू सबै यसरी खोलिदियो कल्पनाको अघि प्रवेश यो कसरी हुन सक्छ यसमा तिम्रा मुमाबुबाहरू निर्दोष पनि त होलान् तिमी भ्रममा परेको पनि हुन सक्छ होइन कल्पना यो मेरो भ्रम होइन सत्य हो, हो। प्रवेशको यस्ता कुराहरू सुनेर कल्पना दुखी भई आफ्नै सन्तानलाई जन्म दिने प्रभालाई प्रवेशबाट अलग गराउनका निम्ति जुन समीकरण बनाइयो त्यो अत्यन्तै घृणित र पापूर्ण काम लाग्यो कल्पनाले मनम सोची कति अभागी प्रवेश प्रभा र त्यो नानी भाग्यलाई सम्झेर कल्पनाको आँखा सजल भयो प्रवेश अब जे भयो त्यसलाई भूलिदेऊ अब त प्रभा तन मनधनले पढ़ाई भइसके तिम्रो यसमा केही गल्ती छैन तिमीले प्रभालाई जानी बुझी धोका दिएको होइन प्रभाले पनि तिमीलाई जतिशक्त पर्खिदिएकै हो तर तिमीहरू दुवैको भाग्यमा एक अर्काको नाम दैवले नलेखिदिएपछि कसको के लाग्छ र खाना खानु चाँडै आउनुहोस् है फेरि अहिले त छिटो हुन्छ भन्दै बिरूले प्रवेश र कल्पनालाई बोलाए कल्पना र प्रवेश दुवैले खाना खाए प्रवेश साँच्ची अहिले तिमीलाई कस्तो छ जिउहरू दुख्छ कि दुख्दैन दबाईहरू समयमा नै खाँदैछौ जिउ त दुख्छ कल्पना राति सुत्न पनि सक्दिन छटपटी रहन्छु दिउँसो भन्दा राति धेरै दुख्छ दबाई पनि एक हप्ता अघि सकियो दबाई त खानुपर्छ है प्रवेश सक्यो भने पनि ल्याउनुपर्छ नि ल तिमी अहिले आराम गर्दै गर है तिमीलाई आरामको जरूरी छ केही खानु मन लाग्यो भने कलबेल थिच्नु नि म आइहाल्छु म बिजी भए मेरो दाजु आउनुहुन्छ कल्पना तिमीले चाहिँ मेरो ऋण नै खाएकी रहेछौ म फेरि तिमीलाई सताउन आइपुगेको छु प्रवेश यस्तो सताउने कुरा चाहिँ नगर है मलाई त तिमी जस्तो सताउने मान्छे नै पर्छ। तिमीले मलाई जिन्दगीभर सताए पनि म दिक्क मान्दिन प्रवेश कोठाभित्र गयो ओछ्यानमा ढल्कियो फेरि मनमा सोचहरू आए के मैले कल्पनालाई यसरी दुख दिनु उचित हो र फेरि उसैको मनले जवाफ पनि दियो होइन यो उचित होइन तर अब मेरो जीवनको यति नजिकमा कल्पना बाहेक अरू को पो मुमा बुवालाई मैले आफ्नो ठान्थे तर उनीहरूले नै मेरो भविष्यलाई पोलेर मेरो सपनालाई धुझाएर मेरो हितमा मेरो सुख दुःखमा सधैँ मेरो साथ रहने कल्पना नै हो उसैले प्रभा र मलाई सक्तो सहायता गरिन् मैले कल्पनालाई कहिले पनि चोट पुराउनु हुँदैन किरिङ किरिङ गरेर ढोकाको कलबेल बज्यो प्रवेशले ढोका खोलिदियो कल्पना रहेछ ट्रेमा दुई कप कफी लिएर आएकी प्रवेश मैले डिस्टर्ब गरे तिमीलाई पनि कफी खानु मन लाग्यो होला भनेर प्रवेशलाई कफी दिँदै छेवैको चेयरमा आफ्नो कफी लिएर बसे किन डिस्टर्ब हुन्छ र मलाई पनि एक्लै बस्नु पटक्कै मनपर्दैन कल्पना एक्लै बस्दा पनि प्रभा र नानीको याद आउँछ घरिघरि डाको छोडेर रुनु मन लाग्छ केटा मान्छे हुनको कारणले रोइदिन पनि मिल्दैन छोरी मान्छेले त कति दुःखहरू रोएर पनि मनलाई हल्का गर्न सक्छन् तर हामी रोयौं भने पनि आची कस्तो आइमै जस्तो रोएको भन्छ समाजले प्रवेशको कुरा सुनेर कल्पनाले मुटो मेचेर भनि, अब तिमीले प्रभालाई भूल्नुपर्छ प्रवेश प्रभावको चिन्ताले तिम्रो स्वास्थ्यमा प्रतिकूल असर पर्छ यस्तो विरामी अवस्थामा नाना प्रकारको चिन्ता लिएर हुँदैन तिमी स्वस्थ रहनुपर्छ प्रवेश कल्पनाले कफीको घुट पिउँदै भनी प्रवेशले भन्यो दिन प्रतिदिन प्रभाको सम्झनाको गाडा रंग मेरो मनबाट बिस्तारै पखालिँदैछ समय लाग्छ तर प्रभालाई म बिर्सन सक्ने नै छु कल्पना प्रवेश अघि निशाको फोन आएको थियो तिमीलाई पनि सोध्दै थियो है प्रवेश दाजु त छुट्टी भएदेखि एकपल्ट पनि चेकअपमा आउनु भएको छैन भन्दै थिए भोलि हामी सिलगढी जानुपर्छ प्रवेश चेकअपमा कल्पना तिमीले मेरो निम्ति कति दुःख उठाउँछौ कति पैसा खर्च गर्छौ भन त मलाई मेरै भाग्यमा छोडिदेऊ अभागी मान्छेले त स्वर्गमा पनि दुःख पाउँछ होला हो म आफू दुखी भए भए मैले तिमीलाई पनि धेरै नै दुखी दिएँ म त खाली अरूलाई दुःख मात्र दिन जन्मेको रहेछु प्रभाले पनि मेरै कारणले दुःख पाउन सम्म पाइन् मुमा बुबाले पनि मेरै खातिर दुःख रोजे अनि तिमीले पनि मेरा निम्ति दुःख मात्र पाउँदैछौ प्रवेश यो बिना कुरा गरेर मलाई रिस नउठाओ है तिमी सञ्चय भएको भए त मजाले दिने थिए नि भन्दै कल्पनाले प्रवेशलाई हिर्काउन झैं गरेर हात उठाउँछे प्रवेशले कल्पनाको उठेको हात च्याप्पै समाध्दै भन्छ कल्पना, कल्पना तिम्रो कुटाई खाए भने मेरो होस पनि खोलिन्छ होला म जाति पनि हुन्छु होला एकपल्ट कुटी हेरन ल कल्पनाको हात विस्तारै छोड़िदिन्छ यो अप्रत्याशित क्रियाकलापले दुवैको हृदयमा एक वैद्युतिक तरंग सञ्चार हुन्छ दुवैलाई मर्यादाको उल्लंघन भए जस्तो लाग्छ यो असजिलो अप्ठ्यारो अनुभवबाट पनि कता दुवैलाई आनन्दभूति त भइरहेकै छ कल्पनाका गालाहरूले रंग उतारे उसलाई आफ्नो अवस्था परिवर्तन गर्न करै लाग्यो उन ऊ नबोली कफीका रित्त कपहरू बटुलेर कोठाबाट बाहिरिन् प्रवेशले पनि आज के भएर हो कल्पनाको हात समात्ने भूल गरी पठायो उसलाई पनि असजिलो अनुभव भइरहे आजको दिनमा दुवैले आफ्ना मनहरू तरंगित पारेर बिताए यति फर्साइली कल्पना आज बेलुकी पनि खुलेर प्रवेशसित बोल्न सकेन कल्पनालाई एक प्रकारको अप्ठ्यारो लागिरहान भयो बिरेले कोठैमा प्रवेशको चिया लगेर दिँदै भन्यो प्रवेश सर कल्पना बैनीले भन्नुभएको आज सिलगढ़ी जानुपर्छ रे छिट्टी गरेर तयार हुनुहोस् रे डाक्टरले दिएको सबै कागज पनि बोक्नुहोस् रे आज प्रवेश सरको जीव ठिक छैन जान सक्नुहुन्न रे राति ज्वरो पनि आयो भनिदिनुहोस् न प्रवेशले खुर्की देखाउँदै दे, खबर पठाएर फेरि सुतेको जस्तो अभिनय गर्यो बिरे गएको आधा घण्टासम्म त सुनसान नै थियो अचानक डोर बेल बज्यो कल्पना रहेछ प्रवेश चुपचाप सुतिरह्यो कल्पनालाई असह्य भयो प्रवेश के भयो ज्वरो भन्दै प्रवेशको निधार छामिन् तर ज्वरो थिएन के साह्रो घुर्की देखाएको मैले हिजो हात उठाएँ भनेर रिसाएको होइन के मैले तिमीलाई माया गर्दिन प्रवेश म त जिस्केको पो थिएँ त लौ अब मुखसुख धोएर तयारी हुनु सिलगढ़ी जानुपर्छ खासमा अस्ति नै जानुपर्ने थियो चेकअपमा ै सबै कुरा मैले नै याद गरिरहनुपर्छ भन्दै निकै बेरसम्म कल्पनाको कोमल हत्कलाका भाग्यशाली रेखाहरूले रे प्रवेशको अभागी निदानमा कोरिएका दुःखका अक्षरहरूलाई मेटाउने प्रयास गरिरहे अति कोमलताका साथ स्पर् यो स्पर्ले प्रवेशलाई परमानन्दको अनुभूति दिइरहे धेरै बेरसम्म प्रवेशलाई फ्रीटमै राखेर रा कल्पनाले आफ्नो शानदार गाडी आफै हाँक्दैछ बिस्तारै बहुत होसियारीको साथ हतारले गर्दा विगतमा भएका दुर्घटनाहरूको बारेमा पनि कल्पनालाई राम्ररी याद छ यसैले कल्पना अति समयमित भएर ड्राइभ गर्दैछे दुवैमाझ बातचित भएको छैन तर पाँच छ मिनटको अन्तरालमा कल्पनाका आँखाहरूले प्रवेशमाथि छड्के नजर त लगाउँछ नै प्रवेश भने आफ्नो मनलाई कल्पनाको अनुहारमा स्थिर गरेर बाहिर देखिने दृश्यहरूमा आँखा डुलाइरहेछ तर यी दृश्यहरूले पनि कल्पनाको मुहारलाई नै प्रतिबिम्बित गर्दैछ यी दृश्यहरूमा पनि प्रवेशले कल्पनाबाहेक अरू केही देख्न सकेको छैन गाडी देउराली रानीपूल सिङताम हुँदै अब नदीको नजिक भएर रफोतिर बढ्दैछ दिन घमाइलो छ टिस्टा आफ्नो शानदार भेगमा लक्ष्यतिर बाङ्गोटिंगो भए तापनि परसम्म देखिने सड़कका गाड़ीहरूको आवत जावत भइरहेछ सिलगड़ीबाट आउने गाडीहरू हतार सात पार गर्दैछन् फेरि सिलगढ़ीगामी गाडीहरू पनि मधेसको तात ता हावाको लोभले कल्पनालाई उछेनेर पास माग्दै अघि बढ़िरहेछन् तर कल्पना सिलगड़ी पोख्नलाई आतिएकी छैन कल्पनालाई सुरक्षित यात्राको चिन्ता छ टिस्टा किनारको तात ता हावाले कल्पनाका गालाहरूमा रंग भरिदिएका छन् सुन्दरतामा सुगन्ध थपिन्दैछ प्रवेशले कल्पनाको रूप र सौन्दर्यलाई नजानिदो पार निहाल्दैछ सधैँ पनि मैले देखेकै हो तर कल्पनामा यति धेरै सौन्दर्यको महक भएको कुरा थाहा थिएन सायद एक पारखी नजरको अभाव थियो कि ममा एक साधारण नजरले सौन्दर्यमा कसी लगाउन नसकिँदो रहेछ मैले कल्पनालाई एक उदार दिँदै भयो कि गरीब दुखीको सहायक अनि निस्वार्थ सेवीको रूपमा मात्र देखेको थिएँ तर आज म जुन रूपमा कल्पनालाई देख्दैछु त्यो अलौकिक र अवर्णनीय लाग्दैछ प्रवेशले नचाहँदा नचाहँदै पनि उसको मन कल्पनातिर आकर्षित हुँदै गएको पायो कल्पना प्रवेशको मनभरि छाएकी छ छा। प्रथम भेटमा प्रवेशको मन प्रभासित आकर्षित भए चै आज कल्पनातिर खिचिँदैछ आफ्नो चञ्चल मनलाई प्रवेशले बसमा मन राख्ने कति कोशिश गर्यो तर पनि उसले सफलता पाउन सकेन प्रभाको सुन्दरतामा विहल भएर प्रवेशले मनभित्रैबाट एउटा गीत गाएको थियो त्यही गीत आज प्रवेशलाई गुनगुनाउन मन लागिरहेछ गाडीले टिस्टा पुल पार गर्यो रंगितसित मिलन भएपछि टिस्टा रंगित अंगालमा बाँधिएर एकैसुर र तालमा बग्दैछन् दुई पहाडहरूका माझ भएर टिस्टा बग्दैछ पहाडी थुम्काहरूमा सौन्दर्य थपेर यदि यहाँ टिस्टा नभइदिएको भए कस्तो देखिँदो यो पहाड़ बेरमाइलो सौन्दर्यहीन र फिका यस्तै देखिँदो प्रवेश र कल्पना दुवै मौन छन् यो मौनतालाई भंग गर्दै प्रवेशले पुरानो यादहरू बल्झाउने एउटा गीत गायो पोखिएर खाङको झुल्का भरि संघारेमा तिम्रो जिन्दगीको धोका खोलु खोलो लाग्छ है सयपत्री फूलसँगै फक्री आगनैमा पतासको भाका चोरी बुलु बुलु लाग्छ है वाह प्रवेश कति मिठो गीत मलाई साह्रै मनपर्ने गीत हो फेर फेर यो फेरि एकपल्ट गाई देऊ निज कल्पनाको अनुरोध स्वीकार गर्दै प्रवेशले फेरि त्यही गीत गायो प्रवेश एउटा कुरा सोधु तिमीले प्रभालाई सम्झिँदै यो गीत गायो होइन ननाटी ना? भन त होइन कल्पना मैले प्रभालाई बिर्सिसके साँचो भन्नु हो भने मेरो यो गीतको मूर्सानामा अरू नै कोही छ तिमी पत्याउदिन होली तर म सत्य भन्दैछु प्रभा मेरो जीवन गोरेटो छोडेर टाढा भएदेखि म अर्को ढोका अघि घामको झुल्कु भनेर पोखिन खोज्दैछु कल्पनाले बुझ्न नसके तापनि प्रवेशको लक्ष्य भने कल्पना नै थियो प्रवेश त्यो सौभाग्यशाली ढोका चाहिँ को होला नि जान्न पाए हुन्थ्यो कल्पना जिज्ञासु भने कल्पना समयले नै यसको जवाफ देला म अहिले नै भनिहाल्न सक्दिनँ प्रवेशलाई कल्पनाको प्रतिक्रियाहरू बुझ्नु थियो उसले झट्टै भनिहाल्ने आँट गरेन प्रवेश तिमीले यति चाँडै प्रभालाई भुल्यौ भनेर म कसरी विश्वास गरू हिजसम्म प्रभा प्रभा भन्दै छटपटी रहने मान्छेले एकै दिनमा कसरी भूल्न सक्छ र के मर्द मानिस यस्तै हुन्छ तिम्रो कुरामा मलाई विश्वासै लागेन है मैले प्रभालाई सम्झिरहेर पनि के गर्ने कल्पना जब प्रभा नै मेरी हुनै नसक्ने भएपछि मैले प्रभाको नामको माला जपेर पागल हुनु सिवाय अरू के छ र प्रभा र धनीलाई अब मैले सुख शान्तिले बाँच्न दिनुपर्छ उनीहरूको जीवन सुखमय होस् यस्तै कामना राख्नुपर्छ बस अब यति नै रहयो प्रवेशको डाक्टरी जाँच गराउँदा गराउँदै सिलगढ़ीमै रात पर्यो स्क्यानिङको रिपोर्ट भोलि देखाउनु पर्ने हुनाले कल्पनाले होटलका दुईवटा कोठा बुक गरिन् होटलको कर्मचारीले रूम नम्बर तीन सय तीन अनि तीन सय चार खोलिदियो नुहाई धुएपछि दुबैले खाना खाएर आआफ्ना कोठामा आराम गरेपछि तरो ताजा अनुभव गरे साँझ निकै परिसकेको थियो चारैतिर बत्तीहरू बन्न थालेका थिए यान वाहन अनि मानिसहरूको भेटले सिलगड़ी शहर कोलाहाल पूर्ण थियो सिक्किम र दार्जीलिङकाहरूले सिलगड़ी जमाउँछन् अनि रिक्सालादेखि व्यापारीहरूसम्मले कमाउनसम्म कमाउँछन् पहाड़ बन्द भएको बेला सिलगड़ीको अनुहार नै पहेँलो देखिन्छ प्रवेश एकछिन बाल्कनीमा बसो ल कल्पनाले प्रवेशको कोठामा पस्दै भनी हुन्छ भनेर प्रवेश, को प्रवेश पनि कल्पनाको पछि पछि लाग्यो दुवै होटेलको बाल्कनीमा राखिएको सोफामा गएर बसे एकछिन दुवै मौन रहेपछि कल्पनाले मौनता तोड्दै भनी प्रवेश तिमीले गीत गाउनु सिकेका हो प्रवेशले भन्यो संगीतको तालिम लिने इच्छा थियो म सानैदेखि गीतहरू गाउँथे गीत भनेपछि हुरुक्कै थिए स्कूल कलेजको प्रोग्राममा पनि मैले गीतहरू गाएको थिएँ त्यस त मेरो स्वर पनि राम्रो थियो अहिले त यस्तो छैन तर कुनै गुरूबाट पनि औपचारिक रूपमा तालिम लिन पाइन साथीहरूको संगतबाट नै गाउनु र बजाउन सिकेको हुँ प्रवेश मैले तिमीलाई सर्काएको चाहिँ होइन तिम्रो स्वर मलाई सारे मन मनपर्छ म तिम्रो स्वर सुनेर मकै परे कल्पना प्रवेशको गीतमा मकै परेन् हो कल्पना तिमीलाई यस्तो लागेको होला मेरो स्वर खासै राम्रो त कहाँ छ र प्रवेशले आफ्नो हाँडीलाई सर्काउन मानेन प्रवेश तिमीले कुनै गुरू थापेर तालिम लिँदा हुँदैन अहिले पनि के बिग्रेको छ र कुनै पनि कुरो सिक्नका निम्ति उमेर र समय बाधक हुँदैन प्रवेश तिमीमा ईश्वर प्रदत्त कला र गला छ बस तिमीले यसलाई निखार्नु मात्रै छ यसलाई तिमीले अलिकता पनि निखार्न सक्यौ भने भइहाल्छ अब तिम्रो इच्छा शक्तिको मात्रै आवश्यकता छ म यता सक्यो सहयोग गर्न तयार छु कल्पनाले आफ्ना सहयोगी हातहरू अघि बढाइन् यसरी दुवै माझ संगीतको चर्चा हुँदाहुँदै कल्पनाले नजानेका नसुनेका कुराहरू खुलिन्छन् यसरी कल्पना मलाई सानैदेखि गाउँ बजाउने रहर थियो तर गाउँ बस्तीको ठाउँमा सिकाइदिने अनि सिक्नका निम्ति प्रोत्साहन गरिदिने कोही भएनन् मेरा मुमाबुबाहरूले पनि मेरो रुचि र क्षमतालाई बुझिदिएनन् म सानैदेखि गीतहरू लेख्ने र कम्पोज गर्ने गर्थे प्रवेश भन्दै गी हो र मैले यो नयाँ कुरा चाल पाए तिमी त मल्टी ट्यालेन्टेड पो रहेछौ अ प्रवेश न कल्पनाको चासो बढ्दै गयो प्रवेश पनि कल्पनालाई सुनाउनमा मजा मान्दैछ यसरी आफैले कम्पोज गरेका गीतहरू गाउने र सुनाउने गर्थे तर कसैबाट पनि भने जस्तो प्रेरणा र प्रोत्साहन पाउन सकिन आफ्ना गीतहरूको एउटा एल्बम निकाल्ने इच्छा थियो तर आफ्नोमा पैसा थिएन यसैले मेरा सारा इच्छाहरू अधुरै रहिरहे प्रवेश तिमीले यस्तो नकारात्मक सोच नराख तिम्रा कलाकृतिहरू मरेर जाने छैनन् तर तिमीले संगीत यात्रालाई निरन्तरता दिने प्रयास गर कल्पना म तिम्रो साथ र सहयोग आएर अत्यन्त खुशी छु म आफैलाई भाक्यमानी सम्झन्छु मलाई लाग्छ परमात्माले जे जस्तो तर्जोमा गर्नुहुन्छ यो मानिसको हितमा नै हुने गर्छ परमात्माले मानिसलाई एकै क्षण एक दुःखको बोध गराउँदै अध्ययारो होसेर छरिले नेत्रोक्कै भिजाए तापनि फेरि घामका सुखद झुल्काहरू त दिइरहेकै हुन्छन् यति मीठा मिठा, -मिठा कुराहरू हुँदाहुँदै पनि कल्पनाको मनमा के आएको नि प्रवेश एक क्षण बजार जाउन ल भनिन् दुवै सिलगढ़ी बजारतिर लागे बजार पुगेपछि कल्पनाले प्रवेशलाई एउटा संगीत वाद्ययन्त्र बिक्री गर्ने दोकानमा लिएर गए प्रवेशलाई एउटा राम्रो गिटार छान लगाई प्रवेशले पनि धेरै गिटारहरूमध्ये एउटा छान्यो गिटारको दाम काम भयो अनि केही फलफूलहरू किनेर के दुवै होटल फर्किए होटल पुगिसकेपछि प्रविशले गिटारको तार मिलायो अनि गिटार बजाउँदै गाउन थाल्यो पोखिएर खामको चुल्का भरि सँगारेमा तिम्रो जिन्दगीको ढोका खोल्न खोल्नु लाग्छ प्रवेशको सुमधुर स्वरमा यो लोकप्रिय गीत गिटारको रिदमसित होटेलको कोठाभित्र गुन्जिँदा छेउछाउका कोठाहरूमा सबैका सबैलाई कान ठाडो गरेर सुनिदेन करै लाग्यो कल्पना पनि आफ्नो कोठा छोडेर गीत सुन्नलाई प्रवेशको कोठाभित्र पसेर चियरमा बसी भापिभोर भएर गीत सुन्न थालि कल्पनाको खुशीको ठेगान रहेन प्रवेश कति मिठो स्वर हो तिम्रो एउटा गीत छ नि क्या हो मलाई त्यसको शब्द नै आएन हो ए तिमीलाई म के भनौ फूल भनौँ कि जुन भनौँ भन्ने गाउन ल मलाई कति मनपर्छ प्रवेश प्लीज, कल्पनाले प्रवेशलाई अनुरोध गरी जुन कुराको डर थियो त्यही भयो प्रवेशले यो गीत गाउन नपरोस् भन्ने सोचेको थियो तर धरै पाएन विचाराले यो गीतले फेरि प्रवेशलाई मुर्चुङ्गा खोलातिर बोलाउँदै प्रभाव कहाँ पुर्याउनेछ फेरि त्यही घाउ बल्झनेछ तर कल्पनाको खातिर त्यो गीत गाउन करै लाग्यो बिर्सन खोजिएको प्रभावको एकपल्ट सम्झना गर्दै प्रवेशले मुटुभित्रैबाट यो गीत गाउन शुरू गर्यो तिमीलाई मके भनु फूल भन् कि जुन भनु उपमा धेरै मकै दिउ तिमीलाई मनकी मायालु भन्नु भाव विभोर भएर यो गीत गाउँदा गाउँदै प्रवेशको मन मुर्चुङ्गा खोलाको चपलेट ढुङ्गामा बिसाउन पुग्यो प्रवेशिता बिताएका सम्झनाहरूले प्रवेशलाई रुवाउन खोज्यो गीतको स्थायी र पहिलो अन्तरा मात्र गाएपछि प्रवेशले दोस्रो अन्तरा गाउनै सकेन एकाएक प्रवेशको गला रुद्ध भयो आँखाबाट वर र आँसुहरू प्रवेश हातले गिटार समातेको समातेकै भयो यो देखेर कल्पनालाई ग्लानी भयो प्रवेश मलाई माफ गर मैले अन्जानमै तिम्रो मुटुको घाउ बल्झाइदिए भन्दै कल्पनाले प्रवेशको आँसु पछि दिए प्रवेशको गीत र आँखाको आँसुले कल्पनालाई पनि रुवायो कल्पनाका आँसुका तात ता अथवाहरू प्रवेशको हत्कलामा पोखी नपुगे प्रवेश किताब राखेर रा कल्पनालाई अघाल्दै भन्यो कल्पना मलाई माफ गर मेरो गीतले तिमीलाई पनि रुवाए नि कल्पनाका दुवै हातहरू अनायसे प्रवेशलाई अंगाल्न पुगे यो प्रक्रिया आफै आफैआफ हुन गयो अति प्राकृतिक रूपले दुवैले एक अर्काको मुटुका धडकनहरू धेरै नजिकबाट सुन्ने सौभाग्य पाए यसरी कहाँबाट कता उछिटिएर प्रवेश र कल्पनाको माझमा सम्बन्धको एउटा नयाँ समीकरण बनिन पुग्यो होटलको तीन, तीन नम्बरको कोठामा अहिले घामका झुल्काहरू होइनन् आँसुका ढिकाहरूले विसादका रागहरू अलाप्दैछन् यहाँ गुन्जिएका गीतहरूले निको भइसकेका घाउहरू बल्झाइदिएका छन् मुर्चुङ्गा खोला एकपल्ट फेरि आफ्नो विकराल देखाउँदै दे उर्ली आएको छ अनि प्रभा र नानीलाई बगाई लगेका सम्झनाहरू तिलाउँदै प्रवेशको आँखाबाट बगिरहेको छ कल्पनाले पनि प्रवेश र प्रभावको सम्बन्धलाई स्थायी रूप दिन खोजेकी थिए तर दैवले नै यसको मंजूरी दिएनन् प्रवेश र प्रभावको भाग्यलाई सम्झेर कल्पना अहिले पनि आँसु झारिरहेकी छ धेरै बेर भयो प्रवेश र कल्पना एकअर्कालाई अंगालेर बसेको अंगालो खुस्किएकै छैन एकअर्कामा समर्पित भएपछि सायद यस्तै हुन्छ फेरि मौन तोड़िन्छ प्रवेश अबदेखि म तिमीलाई कहिले पनि यो गीत गाउन लगाउँदैन ल मलाई माफ गरिदेऊ प्रवेश आज मेरो गल्ती भयो म यो गल्ती फेरि दोहोऱ्याउँदिन कस् मलाई कल्पना यो तिम्रो गल्ती होइन यो मेरो विगत जीवनको दिवा सपनाको परिणाम हो यो गीतसित मेरो जीवन कथा सम्बन्धित थियो प्रभा र मुर्चुङ्गा खोलासँग सम्बन्धित थिए यो गीतसित आडम्बरी समाजले पोलेर खाइदिएको प्रभा र मेरा सपनाहरू थिए यसले मलाई बेला नको बेला रुवाइरहन्छ कल्पना यसमा तिम्रो कुनै दोष छैन प्रवेशले कल्पनालाई सम्झाउने कोसिस गर्यो प्रवेश तिमी अवश म पनि आफ्नो रूममा जान्छु ल फेरि भोलि डाक्टरलाई रिपोर्ट पनि देखाउन कल्पना कोठाको दैलो तानी राखेर रूम नम्बर तीन सय चारमा कल्पना र प्रवेश चढ़ेको गाडी कल्पनाको होटल अघि आएर रोकियो दुवै होटलभित्र पसे कल्पनाले प्रवेशको उछ्यान मिलाउँदै भनी प्रवेश अब तिमी आराम गर धेरै थाक्यो पनि होला यी दवाईहरूको खोल खोलमा खाने समय लेखिदिएकी छु राम्ररी याद गरेर खानु दबाई खाइसकेपछि फेरि यो दबाई त्यसकै खोलमा हालेर अलग्गै राख्नु यसो गर्दा बिर्सदैन बिरेले जुसको बोतल र एउटा ग्लास टेबलमा राखिदिएर गयो एक ग्लास चुस पिएर प्रवेश ओछ्यानमा ढल्कियो एकै क्षणमा निधाएछ निधाएको प्रवेशलाई एकपल्ट कल्पनाले राम्ररी हेरेर गई, आज किन किन कल्पनालाई प्रवेशको साह्रै माया लागेर आयो एक त दुर्घटनामा परेर धुजिएको शरीर अनि प्रेममा धोका खाएको प्रवेशको मुटु सम्झदा साँच्चै माया लाग्यो साँचो भन्नु हो भने प्रवेश प्रभा र प्रभाको घरमा भएको नानी साह्रै अभागिरहेछन् किनकि कुनै कुनै सम्बन्ध भगवानलाई पनि स्वीकार नहुँदो रहेछ क्यार बिचरी प्रभाले त जसरी तसरी भए तापनि आफ्नो संसार बसाई तर अब यो बिमारी प्रवेशलाई कसले साथ दिला र यस्तै कुराहरू सोचेर कल्पना चिन्तित हुन्छे यो स्वार्थी संसारमा सबै त आफ्नै स्वार्थ हेर्छन् केटा नगेटी केटी सबैले आफूभन्दा योग्य स्वास्थ्य धेरै पढे सके नोकरी गर्ने र कमाई भएको जोड़ी खोजी हिँड्छन् विचारा प्रवेशलाई कसले साथ दिला फेरि कल्पनाको मनले यसको प्रतिर पनि दिन खोज्छ यसरी होइन कल्पना प्रवेशको जोडी मिलाउन खोजेर साध्य छैन प्रवेशलाई तेरै साथ र हातको आवश्यकता छ तैले नै प्रवेशलाई आपतको घड़ीमा सात र हात दिइस काम र माम जुटाइदिईस मृत्युको मुखबाट तैंले नै प्रवेशलाई बचाइस आजसम्म पनि तेरै साथ र सहयोगको वैशाखीमा प्रवेश हेर्ने प्रयास गर्दैछ प्रवेशलाई यति नजिकबाट माया गर्ने तनै त हो कल्पना यदि तैंले पनि प्रवेशलाई पन्साउन खोजिस भने प्रवेशले अब कसको अनुहार हेरेर बाँच्ने के तय लाग्दैन प्रभाको मायालु सान्ध वा प्रवेश न्यानो माया बिना अब कसरी माझ र सम्बन्धले गर्दा प्रवेश अब आफ्नै मुमा भुभाबाट पनि टाढा भइसकेको छ आफूले दिएको वचन पूरा गर्न नसक्दा प्रभालाई पनि प्रवेशले गुमाउनु पर्यो अब प्रवेशको जीवनमा त मात्र त बाँकी रहेकी छ राम्ररी सोच पोखिएर खामको झुल्का भरि सङ्गारेमा तिम्रो जिन्दगीको ढोका खोलो खोल्न लाग्छ यो गीतको मूर्छनालाई बुझ्ने प्रयास गर प्रवेशले यो तेरै निम्ति त गाएको थियो यो गीतको लक्ष्य नै त होस कल्पना तर तैले प्रवेशलाई कहिले पनि यस्तो रूपमा सोचेकी छैनस् यस्तो नजरले हेरेकी पनि छैनस् तर प्रवेशले तलाई सुटक्कै मन पराउन थालेको छ भन्न मात्र सकेको छैन विचाराले तर प्रवेशको भावभंगीबाट यो स्पष्ट भइसकेको छ तैले बुझ्ने प्रयास गर सम्झिने कोशिश गरे तैले जहिले पनि प्रवेश र प्रभावको जोडीलाई सधैँ एक बनाउने प्रयास गरिस तर यो जोडी विवाह बन्धनमा बाँधिन सकेनन् तेरो आँखा अघि जहिले पनि प्रवेश र प्रभावको जोडी तस्विर आउने गर्थे होइन ना। नाम पनि कति मिलेको प्रवेश र प्रभाव तर खोइ त भाग्यमा नलेखिएपछि कसको के लाग्दो रहेछ त यस्तै यस्तै कुराहरू कल्पनाको मनभित्र प्रश्नोत्तरित हुँदैछन् यता प्रवेश एक निन्दा सुतेर बिउजिएपछि ओछ्यानमै ढल्किएर कल्पनाकै विषयमा सोच्दैछ साँच्चै कल्पना कति निस्वार्थ कति दयालु अनि सहयोगी कल्पनालाई टाढा राखेर अब म बाँच्न पनि तस्वि हिजोभन्दा आज अनि आजभन्दा भोलि कल्पनाको माया बाक्लिएर जाँदैछ कल्पनालाई मैले प्रभाकै रूपमा देख्न थालेको छु प्रभालाई मात्र समझेर अब कति दिन बाँचिदेन मैले जबसम्म प्रभाको स्थानमा मैले कल्पनालाई बसाउन सक्दिनँ तबसम्म प्रभाको सम्झनाले तलाई सताइ नै रहनेछ प्रभाको सम्झनाबाट मुक्त हुनलाई अनि भविष्यको सहाराको रूपमा पनि मैले कल्पनालाई नै मेरो मन मन्दिरमा बसाउनै पर्छ तर कल्पनाले मेरो प्रणय निवेदन स्वीकार गरली यदि गरिन भने म लज्जित हुनै पर्दैन होला औँला दिँदा डुडुल्नु निल्न खोजे जस्तो भइदियो भने मैले लज्जित र तिरस्कृत हुनु पर्यो भने म त टिस्टामा हाम फाल्दा पनि भए नि होइन आ जेसुकै होस् एकपल्ट आट गरी हेर्नु पर्यो एकपल्ट तेन्जिङको जोस र जाँगर पैँचो मागेर भनी हेर्नु पर्यो बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्छन् मोही माग्न आउनु ढुङ्ग्रो किन लुकाउनु मौका मिलेछ भने आज एकपल्ट आँट गरी हेर्नु पर्यो कल्पना फेरि एकपल्ट प्रवेशको कोठामा आए प्रवेश निन्द्रा पुग्यो आज त साह्रै थाक्यो होला नि जिउ दुख्दैछ एक निन्द्रा सुतेछु शु। कल्पना साह्रै थाकेको जस्तो नलागे तापनि जिउ चाहिँ दुख्दैछ बसन कल्पना अहिले खाना खानु अघि वीरे दाजुलाई मालिस गर्नु पठाइदिन्छु नि ल कल्पनाले प्रवेशलाई माया गर्दै भने कल्पना गइसकेकी थिए वीरे दाजु पनि आएर प्रवेशलाई मालिस गरिदिएर गइसकेको थियो प्रवेशले धेरै आराम अनुभव गर्यो वीरेको मालिसले भन्दा कल्पनाको माया र सहानुभूतिले प्रवेशलाई असर पार्यो कल्पना फेरि प्रवेशको कोठामा देखा परे दबाईहरू खाइसक्यो प्रवेश खाइसके कल्पना बसन एक्लै बस्नु साह्रै दि सा कल्पना चियरमा बसे बस्न त बस्छ प्रवेश तर मेरो निम्ति एउटा गीत गाई दिनुपर्छ है कल्पना प्रवेशको गीत सुन्न हुरुक्क हुन्छे प्रवेशले निकै बेरसम्म गिटारका तारहरू मिलाइरह्यो अनि भन्यो कुन गीत होला नि कल्पना त्यो अस्तिको गीत त होइन होला नि गीतको बोल म भन्दिनँ प्रवेश तिमी आफै बुझ कल्पनाले साह्रै मन पराउने गीत प्रवेशले गिटार बजाउँदै शुरू गर्यो पोखिएर खामको झुल्का तिम्रो जिन्दगीको ढोका खोल्नु खोल्नु लाग्छ कल्पना भाव भएर गीत सुनिरहेकी छ प्रवेशले पनि आफ्नो हृदयबाटै यो गीत गाइरहेको छ गीतका हरेक शब्द र सङ्गीतका सुरहरू कल्पनाको हृदयभित्र पनि प्रतिध्वनित हुँदैछ खामले रापिएको शरीरका हल्का सिमसिमे वर्षाको शीतलता अनुभव भइरहेको छ कल्पनालाई यता प्रवेश भने गिटारका सुमधुर झुल्कासितै कल्पनाको हृदय ढोका ढक गाउन पुगिरहेको छ प्रवेशले एकपल्ट गीत गाइसकेको भए तापनि कल्पनाको तिर्खा मेटाउन सकेकै छैन एकपल्ट प्रवेश प्लीज भन्दै कल्पना एकपल्ट गीत सुनेर आफू तृप्त नभएको आफ्नो प्यासहरू प्रदर्शन गर्छ प्रवेश पनि दिलो ज्यान दिएर गीतमा अरू धेरै मिठास थप्दै गाइदिन्छ यसरी धेरैपल्ट गीतको माध्यमद्वारा खामका झुल्काहरू बनेर कल्पनाको संघारलाई उज्यालो दिन खोजेपछि कल्पनाको जिन्दगीको ढोका पनि प्रवेशका निम्ति श्रोत खोलिएरै हो कि कसो प्रवेशको स्वागतार्थ कल्पनाका आँखाहरूबाट आँसुका थपाहरू अन्यासै झारिदिन्छन् फेरि एकपल्ट संगीतले आफ्नो पराकाष्ठ छोयो प्रवेशको गीतले कल्पनाको हृदयलाई द्रवित बनायो शब्द संगीत र गाय को मिठो तालमेलले गायक र श्रोताको हृदयलाई एकाकार गर्न सक्यो कल्पनाले आँसु झारिरह आँखाहरू पनि अश्रु पूर्ण भए कल्पनालाई विस्तारै सम्हाल्दै प्रवेशले भन्यो कल्पना मेरो गीतले आज पनि तिमीलाई रुवाई छोड्यो नि अबदेखि म यस्तो रुवाउने गीत गाउँदिन ल कल्पना यस्तो रुवाउने गीत किन गाउनु अनि किन सुन्न है कल्पनाले कुनै जवाब दिएकी छैन कल्पनालाई एक हातले सम्हाल्दै अर्को हातले प्रवेशले गीतार उछ्यानमा राख्यो किन नभोलिका कल्पना तिमी प्रवेशले फेरि सोध्यो होस् प्रवेश तिमीबाट प्रत्येक दिन म यही गीत सुन्न चाहन्छु मलाई यस्तै रुवाउने गीतहरू नै मनपर्छ हो र कल्पना भन्दै प्रवेशले कल्पनाको हात समात्यो कल्पना म तिमीलाई एउटा कुरा सोधु भनेको प्रवेश के होला नि त्यस्तो कुरा कल्पना म तिमीलाई धेरै माया गर्छु तिमीलाई मन पराउँछु यदि तिमीले पनि मलाई माया गर्छौ भने म तिमीलाई आफ्नो जीवनसाथी रोच्न तयार छु तिमीले अन्यथा नसुचिदिनु है मलाई त विश्वासै लाग्दैन प्रवेश तिमीले यति चाँडै प्रभालाई भुलिसक्यौ यो प्रभावको स्थान कसरी लिन सक्छु र अब भुल्नै पर्यो नि कल्पना अब तिमी बाहेक संसारमा मलाई बुझिदिने अरू कुनै पछाडि फेरि नपताए जस्तो गर्दै कल्पना भन्छे आवेश बच्चाको कुरा चाहिँ नगर न लाई विश्वास नलागेको कल्पना तिम्रो कसम होला भन्दै कल्पनाको शिरमा हात राखेर कसम खान्छ प्रवेशले कल्पना लाजले रातो हुन्छ अनि कोठा बाहिर निस्कन खोज्छ प्रवेशले कल्पनाको हात समातेर भन्छ कल्पना किन भाग तिम्रो चाहिँ के विचार छ स्पष्ट भन होइन <ना> प्रवेश तिमीले मलाई मन पराएका छौ भनेर विश्वासै लागेको थिएन तिम्रो माया र साथ पाउन सके भने म पनि त खुशी नै हुन्छु नि तेन्जिङ शेर्पाको जोश र जागरले आज काम फते भयो प्रवेशले खुशी प्रकट गर्दै कल्पनालाई अंगालामा बाँच्छ कल्पना पनि स्वीकृतिको आलिंगन प्रवेशतिर बढ़ाउँछ मुर्सुगा खोला किनारको चपलेटी ढुङ्गामा प्रवासिता बिताएका छेनहरू फेरि एकपल्ट प्रवेशको मानसपटलमा दोहोरिए फेरि दुई मुटुको मिलन भयो फेरि शुरूआत भयो दैवको इच्छा अघि कसैको केही नलाग्ने भाग्यमा लेखिएका कुराहरू कसले बुझ्ने र कसले देख्ने भोलि घट्ने घटनाहरू कहाँबाट ठोकिएर कहाँ पुग्नुपर्ने एकापट्टिबाट चुडिएर अर्कोपट्टि जोडिनुपर्ने कल्पना र प्रवेशको सम्बन्धले एउटा नयाँ साइन खोजेपछि अनि एकले अर्काको जीवनसाथी बनिदिन तयार भएपछि औपचारिकताको निर्वाह गर्ने आवश्यकता अनुभव गरी दुवैले एक साँझ प्रवेशले भन्यो कल्पना अब हामीले विवाह गर्नुपर्छ हामी आफ्नो घर दार्जीलिङ जाउँ त्यही नै सुन्दिर पोते गरेर सानोतिनो पार्टी दिएर फर्किनु पर्ला भन्दैछु तिमी के भन्छौ म पनि त्यसै सोच्दैछु अब किन ढिलो गर्ने र भोलि नै हामी दार्जीलिङ जाउन त होइन भोलिको साइड पनि राम्रो छ सेतो चन्द्रमा छ त्यसै गरौं कल्पना तिम्रो र मेरो फेरफारे लुगाहरू पनि हारिराख है दर्शक तथा श्रोता वृन्दहरू उपन्यास काका कुलको भाग आठ पनि आजको लागि यति नै रहेको छ भोलि फेरि यसै उपन्यासको बाँकी अंश लिएर आउने नै छु तबसम्मको लागि म कथावाचक जमिन बिदा दिनुहोस् नमस्कार